भारतीय प्रधानमन्त्री मोदीलाई दिएको पत्रबारे गृहमन्त्रीले संसदमा जानकारी गराए चाडपर्वमा बजार अनुगमन प्रभावकारी बनाउने सरकारको दावी अहिले नै जग्गा माओवादीलाई दिन, दिने निर्णय खारेज गर्न माघ पार्टीलाई जग्गा दिने निर्णय गलत भएको ट्रान्सपुरेन्सी नेपालको भनाई पाकिस्तानमा हुने शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदी नजान सक्ने सिरियामा युद्ध गृह युद्धका कारण तीन लाख रनलाइन प्रसारण भइरहेको दिउँसो छ म प्रत्यक्ष धामी अब खबर गृहमन्त्री विमलेन्द्र निधिले हालै गरेको भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालको पत्र मोदीलाई बुझाएको बारेमा संसदमा जानकारी दिएका छन् सरकारको साउन सताइस गतिको निर्णय अनुसार आफूले भारतको भ्रमण गर्दा राष्ट्रपतिको तर्फबाट भारतीय राष्ट्रपतिलाई नेपालको भ्रमण गर्न र विगत सताइस वर्षदेखि नेपाल भ्रमण नभएको अवस्थालाई पुनः सुचारू गर्न पत्र दिएको बताएको छ आइतबार संसदमा बोल्दै गृहमन्त्री निधिले आफूले भारतीय विदेश मन्त्री गृहमन्त्री विभिन्न नेता जसले नेपालको राजनीतिक परिवर्तनमा सहयोग गरिएका नेताहरूसँग भेट गरी सरकारको पहिलो प्राथमिकताका लागि सबैको सहमतिमा अगाडि बढ़ने कुरा गरेको बताएको छ यसै गरी नेपालको संविधान कार्यान्वयनका लागि तीन तहको निर्वाचन गर्ने कुराको जानकारी समेत गराएको थियो नेपालमा भारतीय राष्ट्रपतिलाई नेपाल भ्रमण गर्न लेखेको पत्रदेखि भारतीय प्रधानमन्त्रीलाई विशेष दूतको रूपमा पठाएको पत्र, पत्र हस्तान्तरण गरेको समेत उनले जानकारी गराएका छन् मुख्य चाडपर्व नजिक नजिकले सरकारले बजार अनुगमनलाई अझ सशक्त पार्ने जनाएको छ चाडपर्वमा उपभोक्ता झन ठगिन सक्ने भएकाले विषयगत निर्णयलाई निकायलाई प्रा परिचालन गरेर विशेष अनुगमन गर्ने सरकारले जनाएको हो अहिले पनि विभिन्न बाह्र टोलीले बजार अनुगमन गरिरहेका छन् अनुगमनका क्रममा खाद्य वस्तुमा मूल्य वृद्धिसँगै मानव स्वास्थ्यमा गम्भीर असर पर्ने खालका प्रति बन्धित औषधि पनि बिक्री गरेको पाइएको अनुगमन टोलीले जनाएको छ चर्चित गायक एवं संगीतकार खेमराज गुरूङको आइतबार अन्त्येष्टि गरिँदैछ कलेजोको समस्याका कारण गएको गैराती गए उहाँको निधन भएको थियो पशुपतिमा अन्त्येष्टि गर्नु अघि उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलीको लागि प्रज्ञाभवन कमलादिमा राखिनेछ शङ्वासभाको खातबारीमा जन्मिएका गुरूङले घुमफिर ढाक्रे जीवन लगायतका गीत एल्बम निकाल्नु भएको थियो उहाँको जमुना पारी जमुना बोलको गीत निकै चर्चित छ ट्रान्सपेरेन्सी इन्टरनेसनल नेपालले सार्वजनिक जग्गा राजनीतिक दललाई दिने निर्णय नी, खारेज गर्न सरकारसँग माग गरेको छ ट्रान्सपेरेन्सी नेपालले विज्ञप्ती निकालेर पर्सास्थित वीरगञ्ज चिनी मिलसँगैको ऐलानी जग्गा माओवादी केन्द्रलाई दिने निर्णय सु सच्चाउन माग गरेको हो ट्रान्सपेरेन्सी नेपालले कुनै निश्चित राजनीतिक दललाई सार्वजनिक जमिन उपलब्ध गराउने निर्णयप्रति आफ्नो गम्भीर ध्यान आकर्षण भएको विज्ञप्तिमा जनाएको छ मुलुकमा रहेका सयौं राजनीतिक दललाई सार्वजनिक जग्गा उपलब्ध गराउने प्रचलन शुरू गर्दा परिणाम भयावह बन्ने भन्दै ट्रान्सपेरेन्सी नेपालले सरकारलाई सचेत समेत गराएको छ ट्रान्सपेरेन्सी ने इन्टरनेसनल नेपालका अध्यक्ष भरत बहादुर थापाद्वारा हस्ताक्षर वीरगंजको जग्गा दिने निर्णय खारिज गर्न तथा सुदूरपश्चिममा रहेका जिल्ला हलिया मुक्ति समाजहरूले आज यसै क्षेत्रमा रहेका मुक्त हलियाको पछिमा विभिन्न चौधवटा माग अघि सार्दै भूमि सुधार तथा व्यवस्था मन्त्रालयको ध्यान आकर्षण गराएका छन् दुवै विकास क्षेत्रका गरी बाह्र जिल्लामा रहेका जिल्ला, रहे जिल्ला हलिया मुक्ति समाजहरूले विभिन्न मागहरू मा अघि सार्दै सम्बन्धित जिल्लाहरूका जिल्ला प्रशासन कार्यालय मार्फत मन्त्रालयमा ध्यान आकर्षण पत्र बुझाएका हुन् नेपाल सरकारले हलिया मुक्तिको घोषणा गरेको आठ वर्ष पुग्ने लाग्दासम्म पनि ढिलो गरेर स्वीकृत मुक्ति हलियाहरूको पुनर्स्थापना सम्बन्धी कार्य कार्ययोजना अधुरो रहेको भन्दै छुटमुक्त हलियाहरूको तथ्याङ्कले पुनर्स्थापना प्याकेजमा समावेश गरिनुपर्ने जिल्ला हलिया मुक्ति समाज दडिलधुराले बुझाएको ध्यानाकर्षणमा पहिलो माग स्वरूप उल्लेख गरिएको छ सा। साथै मुक्त हलियाहरूको बसोबास भएकै स्थानमा पुनर्स्थापना गर्न समेत माग गरिएको छ रोजगारका लागि भारत हुँदै अभै तरिकाले इजरायल जान लागेका दुईजनाको पश्चिमी सिमाना गड्डाचोकीबाट उद्धार गरिएको छ अभै तरिकाले भारत हुँदै इजरायल जान लागेका सरलाई एक र एक एकजना गरी दुईजना युवतीका युवती माइती नेपाल कञ्चनपुरले शनिबार पश्चिमी सिमानाका गड्डाचोकीबाट उद्धार गरिएको हो शनिबार काठमाडौँ तथा सोधपूछका क्रममा कति बेला दाजु भेट्ने कति बेला मामा भेट्ने भेट्न जाने भन्दै शंकास्पद कुराहरू गर्न थालेपछि रोकेर दुवैजनालाई उद्धार गरिएको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिनुभयो उद्धार गरिएका दुवैजनाले दिल्ली हुँदै इजरायल जान लागेको र यसअघि पनि दल, दलाल मार्फत अवैध रूपमा दुबई कतार गइसकेका माइती नेपाल समस्या बताएको र को मार्फत अवैध रूपमा गएको भन्ने बारे खोल्न नसकेको र थपुछका सोधपूछ भइरहेको संयोजक भट्टले जानकारी दिनुभयो खबर केही देश बाहिरका खबर पाकिस्तानमा हुने शहरको शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नजाने सम्भावना देखिएको छ सम्मेलनमा भारतले राष्ट्रपति प्रणव मुखर्जीलाई पठाउने तयारी गरेको छ यस्तै बंगलादेशले प्रधानमन्त्रीको सट्टा राष्ट्रपतिलाई पठाउने तयारी गरेको पाकिस्तानको डेली टाइम्सले जनाएको छ कूटनीतिक स्रोतलाई उद्देशत गर्दै पत्रिकाले लेखेको छ यदि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी भएनन् भने राष्ट्रपति प्रणव मुखर्जीले देशको प्रतिनिधित्व गर्नेछन् सार्क सम्मेलन आगामी नोभेम्बर नौ र दसमा पाकिस्तानको इस्लामाबादमा हुने तय भएको छ र पाकिस्तानी उच्चयुक्त अजीज अहमद खानले सार्क सम्मेलनको स्थान परिवर्तनको सम्भावना नरहेको बताए सिरियामा तीन लाखभन्दा धेरै बाल बालिका जन्मिँदै शरणार्थी बनेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ पाँच वर्ष अघि द्वन्द शुरू भए यता लाख छ हजार बालबालिका जन्मिँदै शरणार्थी बनेको राष्ट्रसङ्घको तथ्याङ्क छ सा। विभिन्न शरणार्थी शिविरमा जन्मिएका बाल बालिकाको जन्म दर्ता नहुने भएकाले उनीहरूलाई जीवनभरि नै समस्या हुने राष्ट्रसङ्घको भनाइ छ शरणार्थी शिविरमा जन्मिएका बालबालिकामा निमोनिया टीटनाश सहितका रोगको खतरा हुन्छ यस्तै गर्छ आमाको स्वास्थ्यमा पनि गम्भीर असर पर्ने भन्दै राष्ट्र संघले चिन्ता व्यक्त गरेको छ द्वन्दका कारण 27 लाख भन्दा धेरै सिरियाली बाल बालिका विद्यालय जानबाट वञ्चित भएका छन् सिरियामा सन् दुई हजार एघारमा भएको गृह कारण दुई लाख पचास हजार भन्दा धेरै मानिसको ज्यान गएको छ भने लाखौं मानिस विस्थापित भएका छन् खबर खेल दक्षिण एसियाली फुटबल फेडरेशन साफले सदस्य मुलुकका घरेलु च्याम्पियनशिपहरू समेटेर आयोजना गर्ने भनिएको साफ क्लब कप प्रतियोगिता अल अन्यलमा परेको छ श्रीलङ्कामा गए साता सम्पन्न साहप कार्य समितिको बैठकमा यसबारे छलफल भए पनि यसै वर्ष गर्ने निर्णय भइसकेको इन्फा कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो साहपको यसअघिको बैठकले श्रीलङ्कालाई प्रतियोगिताको आयोजना गर्न दिने निर्णय गरेको थियो तर श्रीलङ्काले पर्य प्रायोजकसँग सम्झौता गरिसकेकाले प्रतियोगिताबारे अन्यल बढेको हो प्रायोजकले प्रत्येक दुई वर्षमा प्रतियोगिता गर्ने प्रस्ताव गरेको छ तर उसले प्रतियोगिता नहुने वर्षका लिग च्याम्पियनसिपहरू मारमा पर्न सक्नेबारे छलफल भएको छ श्रीलङ श्रीलङ्काले प्रायोजकसँग छलफल गरेपछि प्रतियोगिता कहिले गर्ने भन्नेबारे एक दुई साताभित्र निर्णय गर्ने बताएको छ उनका अनुसार प्रायोजकसँग कुरा मिलेमा यो वर्षभित्रै प्रतियोगिताको आयोजना श्रीलङ्कामा हुन्छ र प्रतियोगितामा नेपालबाट लिग च्याम्पियन थ्री स्टार क्लबले सहभागिता जनाउनेछ यसैबीच साप बैठकले भारतीय सन् दुई हजार भारतमा हुने भनिएको महिला साप च्याम्पियनशीप आयोजना गर्न नसक्ने बताएको छ र नेपालमा गर्न प्रस्ताव गरेको छ तर बैठकमा सहभागी भएका इन्फाका कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ र उप महासचिव मणिकरले नेपाल गएर छलफल गरेपछि मात्र निर्णय लिने बताएका छन् यो सँगै दिउँसो तीन बजीको म्युनिटी खबर सकिएको छ भारतीय प्रधानमन्त्री मोदीलाई दिएको पत्रबारे गृहमन्त्रीले संसदमा जानकारी गराए चाडपर्वमा बजार अनुगमन प्रभावकारी बनाउने सरकारको दावी जग्गा माओवादीलाई दिने निर्णय खारेज गर्न माघ पार्टीलाई जग्गा दिने निर्णय गलत भएको ट्रान्सपेरेन्सी नेपालको भनाई पाकिस्तानमा हुने सारको शिखर सम्मेलनमा भारतले प्रधानमन्त्री मोदी नजान सक्ने सिरियामा गृह युद्धका कारण तीन लाख बाल बालिका गर्न शरण हास्त समाचार सर्व गुर्वे में ताविधिक सहयोगी दिलदीपेश धीरे धीरे धन्यवाद तैय हम समाचार रेडियो यूनिटी डट कम डट एनपी बाट पढ़ना रेला समाचार बुलेटिन तथा कार्यक्रम सुन सब त बजे की यूनिटी खबर सुन सकूने अल्ले समाचार बुलेटिन मज्ञा दिस् नमस्कार